फिल्म हलमा चाहिँ स्कुल ड्रेस वा कलेज ड्रेसमा भेटेमा चाहिँ फिल्म हलमा है स्टुडेन्टलाई स्कुल ड्रेस वा कलेज ड्रेसमा भएर चाहिँ प्रहरीले चाहिँ कारवाही गर्ने चाहिँ कुरा खबर भर्खर प्राप्त भएको छ सो यो खबरसँगै तपाईँलाई स्वागत छ रेडियो अर्पन हन्ड्रेड फोर पोइन्ट प्रस्तुति प्रयोग जस्ट फर इन्जोयमा टेक्निकल सुपो राजसँगै शून्य छिसठी तिन सय बत्तीस शून्य छपन्न पाँच त्रिसठी तपाईँको लागि ओ कि विशेष गरी अग जेनर जेनेरसन यूथ जेनेरेशन हो विशेष टेन प्लस टू पॉइंट टू में पढ़ने प्राय जस फिल्म हिन्न के लिए हल में जाने गुण तर उच्च मध्यमिक शिक्षा परिषद है आगा। आगा। आगा। ले चाहिँ अहिले के नियम बनाएको छ भने जति पनि ड्रेसमा चाहिँ फिल्म हलमा जाने विद्यार्थीहरू भेटेछन् भने ती विद्यार्थीहरूलाई चाहिँ प्रहरीले पक्राउ गरेर कारवाही गर्ने चाहिँ जुन खालको एउटा उच्च माध्यमिक शिक्षा परिषदले आचार संहिता बनाएको छ त्यसको कार्यान्वयन पनि गर्ने प्रहरीलाई जनाएको छ र आज यसैकै विषयमा हामी कुराकानी गर्छौँ विशेष त कि यो कुरा सही हो या होइन होइन विशेष गरी पकि पनि हामीलाई सही हो जस्तो लाग्छ र कोही साथीहरूको विचार अलिक फरक पनि हुनसक्छ होइन जुन उच्च माध्यमिक शिक्षा परिषदले यो एउटा कुरा लिएको छ एउटा जुन एउटा यो नियम लिएको छ सा, सायद नियम राम्रो हुनुपर्छ तपाईँको विचारमा के छ सो तपाईँहरूले कल गर्नुहोस् न सबै तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुला छ अजुर जुट जुट हजुर अनि सरोजी हजुर तपाईँको हाल खबर के छ भनेको छैन यो उच्च माध्यमिक शिक्षा परिषदले एउटा यस्तो नियम बनाएको छ कि स्कुलको ड्रेसमा कलेजको ड्रेसमा फिल्म हलमा गयो भने तिनलाई चाहिँ प्रहरीले पक्राउ गरेर कारवाही गर्ने एउटा नियम बनाएको छ के लाग्छ तपाईँलाई सही हो हुनुपर्छ किनभने स्टुडेन्टको लाइफको लागि पनि हो किनभने एउटा आफ्नो मानव सभ्यता पनि हो कलेजको ड्रेसमै गएर रोमान्चको लागि जाने होइन नि त फेरि गर्नु चाहिँ पऱ्यो नि होइन सम्झाउनु अनि दिदीलाई पेसेन्ट दादालाई अनि साथी भन्नुपर्दा राधा कर अनि लक्ष्मी गुरुङ लक्ष्मी गुरुङ अब त्यति सायद मिस्त्री नहुने साथी भन्न चाहन्छु अनि शान्ति लामा सबिना आले मेरो तामाङ सलिमा दास्टोला एजा राणा मगर सञ्जय चौधरी यस तामाङ थापा त्रिसेती वर्षा लामा निसा र प्रमिला आले र मेरो साथी घमण्डा सम्पूर्ण मलाई सरोज लामा भनेर त्यही नै नचुनेको दादा सर विशेष त आज हामी तपाईँसँग एउटा टपिक कुराकानी गर्दैछौँ स्कुल ड्रेसमा या कलेज ड्रेसमा चाहिँ विशेष गरी स्टुडेन्टहरू कलेज ड्रेसमा जो फिल्म हलमा जान्छन् तिनीहरूलाई प्रहरीले पक्राउ गरी कारवाही गर्ने योजना बनाएको छु सो यो प्रति तपाईँ के भन्नुहोस् र यो जुन नियम छ यसलाई चाहिँ उच्च माध्यमिक शिक्षा परिषदले अगाडि सारेको हो र आफ्नो आचार संहितामा चाहिँ उच्च शि माध्यमिक शिक्षा परिषदले इलेभेन टुवेल्भका स्टुडेन्टहरूलाई पढाइप्रति अलिक बढी केन्द्रित गर्नको लागि चाहिँ यो आचार संहिता लिएको भन्ने चाहिँ खबर प्राप्त छ सो तपाईँको विचार के छ है अर्को साथीलाई हामीमा स्वागत गरौँ हेलो हेलो हेलो म बोलाउँछु भन्दै थिएँ सधैँ फेरी फोन फर फर सुनि प्रहरीले पक्राउ गर्ने योजना बनाइएको छ कार्यक्रम लगाइएको छ तपाईँलाई के लाग्छ लागेको छैन फिल्म हेर्दैन पढ्न सक्दैन भन्ने होइन के छ भने यो जुन तरिका छ यो सही तरिका पनि हो बिताको बेलामा फिल्म फिल्मबाट पनि थोरै सन्देशहरू त प्राप्त हुन्छ इन्टरटेनमेन्ट सँगसँगै थोरै अलिकति हामीले इन्फर्मेसनहरू पनि लिन सक्छौँ किनकि सबै फिल्ममा चाहिँ इन्फर्मेसन हुँदैन भन्नुहुन्छ कुनै न कुनै पाठोबाट कुनै कुनै तरिकाबाट फिल्ममा थोरै भए पनि सन्देश लिरहेको हुन्छ त्यो हुन पनि एउटा क्याच गर्न त सकिन्छ यो नराम्रो लाग्छ किनकि पोखराबाट कहिले आउनु भएको छ है पोखरा गएको बेलामा तपाईँले मलाई भेट्दै भेट्नु भएन कि तपाईं आउनु नै भएन त अरु के गर्ने अब तपाईंले बोलाउनु नै भएन त मैले के गर्ने चितवनमा बसेर पोखरामा बोलाएपछि भेट हुन्छ त है न सुकिर आउँदा त भेट्नु भएको छैन पोखरा जाँदा झन् के भेट्नु हुन्छ है आऊला आऊला भेटनलाई ओके आदि खाना खानु हो नाइँ खात्दिन अब कति बेला आउँछ किन त ढिला भएन र वहाँ उता ढिला हाल्दिनु दिदिर्हानि छैन त हैन ए भनेपछि अनि म एक बानी नै त्यसै जा है अझै ओके अनि सोलिना के दादा <laughs> यो ड्रेस फिल्म जाने हो ले मलाई लाग्छ एकदम यो गर्नुपर्छ अनि युनिफर्म भनेको कहाँ जाँदा लगाउने कुरा नै राम्रोसँग थाहा नभइकन चाँपा झिड्दा लगाउनु त उचित लाग्दैन होइन आज भोलिको विद्यार्थीहरू चाहेको अनि यिनीहरूको लागि यो फर्स्ट अफ अल मेरो मम्मी र बाबा अनि मेरो भाइलाई साथीहरूको नाम लिउँनु सही कुरा भन्नुभएको थियो के छ भने ड्रेसको आफ्नो जुन आफूले लगाइन्छ ड्रेसको त्यो ड्रेसको महत्व खास ड्रेस के ते ते तो तो वो, वो जुन जानलेज ड्रेसमा फिम हलमा जानु अवश्य पनि नराम्रो पछिल्लो समयमा नेपालमा यस्तो खालको विकृति बजारी क्षेत्रमा कलेज गएको समयमा कलेज बारे फिल्म हेर्न गइदिने यस्ता खालका धेरै चोटि नै धेरैचोटि यस्ता यस्ता समस्याहरू परेको युनियन लागू भएको जस्तो पनि मलाई लाग्छ घटनाहरू पनि भइरहेछ बुझ्नु पर्यो होइन अनि दोस्रो कुरो अर्को के बुझ्नु छ भने ड्रेसको महत्व मात्र होइन हामी ड्रेस लगाएर पढ्न गएका छौँ अर्को कुरो पढाइको महत्व पनि बुझ्नु पर्यो पक्कै पनि होइन हामी ड्रेस लगाउनु भनेको हाम्रो पहिचानको लागि आफ्नो त माझमा हामी दुईजना छौँ प्रतीक्षा र सु तपाईँको साथमा कोही साथी लाइनमा स्वागत गरौँ हेलो रेडियोको आवाज सानो अ हजुर नमस्कार मैले ननबो मइयो छर फोन गरेको। एहेलो। हेलो। हेलो। अ ति पछि रेडियो बन्द गरिदिनुस् है। के कुबु न कुबु न। कस पाछ? कस पाछ भन्छ मै चाहिँ है। आउनु न त। हैन त। ए एन्जेल एन्जेल एन्जेल एन्जेल एन्जेल एन्जेल ओके। क्यान्सल है। ए चिटे अनि त निजाको एन्जेलको बोली जस्तै जस्तै लाग्या आयो जस्तोमले हैन ओके अनि कतै आउनु भो पर्सा रेडियोको आवाज बन्द गर्नुस् एन्जेल अनि सानो आवाज बोली कुले सुनिरा छैन त अनि अनि सानो बनाइदिनुस् साहब अलि सानो बनाइदिनुस् है रेडियोको आवाज है ए हजुर बोलीको टेस्ट सुनिरा अनि एम चाहिँ बिराउँछु त्यही त त्यही भने सानो बनाउनुस् भने अनि अघि नि एन्जेल अघि किन भयो कानमा भत्ने अनि के गर्दियो म साइले अहिले चाहिँ के गर्दै हो एन्जलले भने पछाडि घरमै हुनुहुन्छ आज हामीले युनिफर्ममा स्टुडेन्टहरूमा भेटिएको धेरै खबर हामीले प्राप्त गरेका छौँ यसलाई कम गर्नको लागि अहिले उच्च माध्यमिक शिक्षा परिषदले एउटा नीति लिएको छ एउटा नियम लिएको छ कलेज ड्रेसमा जुन स्टुडेन्टलाई फिल्म हलमा भेटिन्छ त्यसलाई प्रहरीले पक्रेर कारवाही गर्ने के लाग्छ तपाईँलाई राम्रो अब अब होला? एकदमै पोजिटिभ छ तर यसलाई लागु गर्नु चाहिँ महत्वपूर्ण कुरा होइन मेरो बाबाको लागि अनि ईसाको लागि अनि हजुर दुवैजनाको अनि म एउटा साथी स्पेसली साथी बाहिरबाट आउँदै थियो कि भोलि अनि उसको लागि अनि पेरो साथीहरू लक्ष्मी पूजा सन्तोषी दादर समीर र एउ उच्च माध्यमिक शिक्षा परिषदले जुन नीति अगाडि सारेको छ यो नीति राम्रो हो यसलाई नराम्रो भनेर भन्न चाहिँ मिल्दैन र यसलाई कार्यान्वयनमा ल्याउनु सबभन्दा ठुलो महत्वपूर्ण कुरा चाहिँ त्यहाँनिर आउँछ होइन एनवई जस्ट फरक रेडियो एउटा गीत राख्छ यति बेला पिया रूपिया है नितमा इसम्पटक लागी त्रेना लव गवाए बाचु अथिफ अस्लाम ब्रसुर्या कुछल गवाजमा श्रेव संक्षन पर्शी चाल कोमश्यल ब्रेक ब्रेक पसिया आऊचु शुन्दे गुन हुला है ने वारी जावा ने वारी जावा चुलिया मिले जहां मेरा जहा है वहा र सारी तुमसे ही ति लप को मनते पूरी तुमसे ही तु मिले जहां मेरा जहां है वहा रौन के सारी तुमसे हजुरास हजुर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 मल्टि अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य चौध र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन सडसठी पुन सधार लेख तालिम सञ्चालन हुन लागिरहेको सहस जानकारी गराउँदछौ अब मात्री लोक दोहरी इन लाइबिन कन्सर्टल वार्षिक उत्सव तथा जेनेरेटर भाडामा पाइनुका साथै डिजे को पनि व्यवस्था गरिएको छ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 हजर हमारा सेवास बाइकर बाइक सीसी पचास सीसीकर बाइक एक सौ सी सी एक सौ पच्चीस का प्लाटिना बाइक जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस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 को लागी, को जिम्मा लक्ष को जिम्मा के को जिम्मा मलाई, तर जन्मदिन लगात विविध समारोह में स्तरीय सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मिशिंग एडिटिंग बनाने पेमा हमी कहां संपर्क राख्हो संपर्क चौधरी फोटो एंड वीडियो मिक्सिंग सेंटर खरिन चार पर्सा बजार चौबीस चो कोटी चौक छेस्ट बैंक तला प्रोपराइटर चित्रराज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन्न अठारह दुई सियानबे अंठानब्बे एक सौ बाहर पचास छ सौ पचास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 हजार हमी कहाँ रेमंडमल गिनी कपड़ा उपलब्ध छुनाई सम्बन्धी संपूर्ण कार्य करवाह वर्त बंध का कपड़ा सुपथ मूल्य पाइप बागलुंगाली टेलर्स एंड शटिंग सुटिंग सेंटरिचार पर्स बजार प्रोटर चित्रबहादुर मोबाइल नंबर अंठानब्बे चार पचास अड़सठी पांच सचासी हमी कहाँ संपूर्ण स्कूल का शिक्षक का ओहो, मलाई मेरो ओह हो मैं तो मेरे कंप्यूटर ने साह फिर खोजो बिग्र होगी विश्वासिलोरपर्द बनाने लिशा हम रत्नगर को सौरा चोक में सीएस कंप्यूटर सी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 ए कान्छा कता हिँडिस हातमा कलम र कावि पनि बोक्या नि ए का सिक्न थालिस त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नु पर्छ है ल अंकल फनी हाम्रै सोरा चौक गङ्गा प्लाजाको तिर्सो तलामा नेपाल सरकारबाट मान्यता प्राप्त गोलकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौरा चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छिस र अन्ठानब्बे एक दबलु दबलु दबलु दबलु रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा तपाई अल्ले ते रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगाहर्ज रो कार्यक्रम जस्ट फर इंजोय वेलकम ब्रेक, 102.5 मा, मा, हो, फर रमाइलो प्रसङ्गमा कुराकानी पछिल्लो समयमा के छ भने कलेज ड्रेसमा प्रायः जस्तो स्टुडेन्टहरूलाई फिल्म हलमा भेटिएको अवस्था छ बजारी भेगमा भनौँ होइन तर त्यसलाई अलिकति कम गर्नको लागि त्यसलाई सही ठाउँमा ल्याउनको लागि चाहिँ अहिले उच्च माध्यमिक शिक्षा परिषदले के गरिरहेको छ भने प्रहरी जुन स्टुडेन्टहरू कलेज ड्रेसमा फिल्म हलमा भेटिन्छ तिनीहरूलाई चाहिँ प्रहरीले पक्राउ गर्ने र कार्यवाही गर्ने लागू गरेको छ कल गर्न को लाइन हामीले खुल्ला गरिरहेका छौँ फटाफट तपाईँले डेल गर्न सक्नुहुनेछ स्वागत गरौँ हेलो सन्तै छ तर हजुरहरूको आवाजै मैले आज त सबैजनाले सुन्नु भएको छ किमजीले मात्र झ्याली गर्न खोज्नु भयो बत्तीसम्म सुन्न सकिएन प्रहरी पक्राउ गरी कारवाही गर्ने योजना उच्च माध्यमिक शिक्षा परिषदले अगाडि सारेको छ के भन्नुहोस् तपाईँ के लाग्छ तपाईँलाई त्यो त एकदमै गलत होइन विद्यार्थीको त भविष्य नै बर्बाद हुनु त आफ्नै हो तर विद्यार्थी जान्छ हामी पनि जान्थ्यौँ होला एउटा त्यतिखेरको सिचुएसन अहिले त जानु हुँदैन र छ भन्ने कुरा चाहिँ थाहा भयो जो okay, भेटियामा प्रहरीले भेटेर समातेर पक्राउ गरेर कारवाही गर्ने योजना छ के भन्छ तपाईँ गर्नु कारवाही नगरी त हुँदैन मलाई लाग्छ निलमजी यो अति भएर एकचोटि चाहिँ चान्स दिनुपर्छ क्या कुरालाई पनि राजभाइलाई अनि हाम्रो अर्पण उमेशलाई जुन निलम अधिकारीलाई जति सम्झिनु होइन मेरु तामाङ लिता तामाङ कल्पना तामाङ पञ्ची चौधरी लक्ष्मी गुडे राधा गोआर शारदा खनाल उमा बानिया गोमा राय मगर ज्योति मगर सानू गुरुंग नम्रता चौधरी संगीता केसू पार्वती ला अंकिता नेवता अंजला सापुट्टा मीना गुरुंग अस्मिता चौधरी मीरा सुवेदी रोश्मी तांग सलीना रोशी मेरे बेस्ट फ्रेंड पवनजन भंडारी मनोज भूजे घमंडा राणा घरमा बस्ने सुगन तामाङ विपेन्द्र खडेकार दादा साप कुरा थामा पृथ्वी बिन्दाकोटी लाव त्रिवेदी शिव चरण चौधरी बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार धन तामाङ विकास खार्की बसन्त भन्दै दिँदा हुन्छु तर अलिकति सुन दादा यो के भन्नुहुन्छ भने यो फोन चाहिँ डिस्टर्बै छ अलिअलि अलिकति सुधार गर्न पाएदेखि हुन्थ्यो भन्न चाहन्छु लाइनमा स्वागत गरौ हौ हेलो सो उहाँसँग चाहिँ कुराकानी गर्न सकेनौ एनवे ट्राई गर्दै गर्नुहोला हामी तपाईँसँग कुराकानी गर्नुको लागि एकदमै रेडी भइरहेका छौँ जस्ट फर इन्जोय सुन्नु भएको छ रेडी अर्पण एक सौ चार थोटो कलेज पोसाकमा चाहिँ जस जुन स्टुडेन्टलाई जुन जुन हलमा भेटेको छ त्यसलाई चाहिँ प्रहरले पक्राउ गरी कारवाही गर्ने भन्ने चाहिँ नियम अगाडि लेखेको छ उच्च महावी शिक्षा परिषदले होइन सो तपाईँलाई के लाग्छ तपाईँको विचार के छ कार्यान्वयन हुन सक्छ या हुँदैन या यो कुरा सही हो या गलत हो मात्र तपाईँलाई के लाग्छ त्यही भन्नुहोस् तपाईँको लागि खुल्लै छ यति बेला चाहिँ कोही साथी आइसक्नुहुन्छ कुराकानी गर्न सकेनौँ उहाँको आवाजलाई स्पष्ट सुनेनौ एउटा गीत सुन्नुपर्छ यति बेला हामी एउटा है राजी सो तपाईँ सम्पर्कको लागि हामी राख्दैछौँ मुभी खेलाडी सात सय छ्यासी सारी सारी रात हिमेश रश्मियाको आवाजमा तपाईँको लागि सारी सारी ना हम। जो तैनू देखिया सास गई सारी सारी ना हम सारी सारी राोए हम। सारी सारी राोए न हम हवावा, ठी हगु दुवा दिावा हगु दुवा सारी सारी राह सारी सारी राह जो सांसे गई हम सारी सारी रात सोए ना हम एक पल में दिलिए बेताबियों को हाल तमन्ना कैसे बताए सौ फाने सौ सौ बातें हैं जानी तमन्ना कैसे सुनाए पहली मुलाकात पहली आहली बारिश की परिया सारी सारी सारी सारी सोए गई खेलाडी सासु यो समुद बा जस्ट छैन है सो आज हामी एउटा विषयमा कुराकानी गरिरहेका छौँ विशेष त यो जुन कलेज पोसाकमा टेन प्लस टूका स्टुडेन्टहरू जुन कलेज पोसकमा विशेष गरी फिल्म हलमा भेटिने गर्छन् र अभाइन्दा फिल्म हलमा कलेज पोसकमा भेट्यो भने चाहिँ प्रहरीले पक्राउ गरे कारवाही गर्ने योजना अगाडि ल्याइएको छ होइन यसको बारेमा कुराकानी गरिरहेका छौँ तपाईँलाई ठिक हो या सही हो गलत होइन सनि 7533332 र सनि 656363333 तपाईको लागि खुल्दैछ यदि बेला तपाईले यो प्रोग्राम जस्ट फर एन्जॉय लाई रेडियो 104.5 मेगाहर्ज ट्युन गरेर सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइन को www.radio104.com लगन गरेर पनि मिसको जुन सके कुनाबाट सुनिराख्नु भएको छ यदि बेला सबै साथी हुनुहुन्छ लाइनमा ओके को बोनस कुन हुदैछ र कल गर्नको लागि नम्बर भनिउ अर्को साथी लाइनमा स्वागत गर्दछु हेलो के लाग्छ त आफ्नो विचार दिनुहोला विषय जुन भर्खर उच्च माध्यमिक शिक्षा परिषदले चाहिँ के भन्ने अब जारी गराएको छ होइन mm. जे होस् कलेज लेभलमा स्कुल लेभलमा पढ्ने स्टुडेन्टहरू जो चाहिँ स्कुल ड्रेसमा नै फिल्म हलमा गइरहेका छन् धेरै घटनाहरू योभन्दा अगाडि सुनिएको थियो र यदि त्यही घटनालाई सायद न्यूनीकरण गर्नको लागि हो कि यो एउटा हजुर क भन्नु भयो? परसन्जीले पर्सिदेखि अनु अनुजे हजुर खाना भयो? अ खाइतेकी त भर्ले हामी पनि खाइ छौ त हराउनु भन्थ्यो आज भोलि अलि म हरा छैन म कहाँ र तिमी हराउला नि भरो अनुजे माई मार्नु भयो कि जस्तो पनि लाग्ने के टि कस्तो कुरा गर्छ तिमी थाहा हुन त थाहा भइहाल्छ नि रेडियो सानो गराउनुहोस् अनि बोल्नुहोस् रेडियो बन्द गर्न कल चाहिँ नगर्नु होला विशेष गरी आज हामी कुराकानी गर्यौँ होइन प्रत्यक्ष एकदमै कति भनौँ हन्ड्रेडमा हन्ड्रेड वान पर्सेन्ट नै सही होइन कि एकदमै हन्ड्रेड पर्सेन्ट गलत हो हन्ड्रेड वान पर्सेन्ट गलत हो किनभने स्टुडेन्ट चाहिँ एउटा कलेजमा जाने भनेको पढ्नको लागि उसले आफ्नो फ्युचरको लागि केही गर्छु केही बन्छु भनेर जाने त्यसमाथि पनि एउटा कलेज युनिफर्ममा जाँदाखेरि त्यो युनिफर्मलाई कहाँनिर कसरी युज गर्ने भन्ने उसले सायद महत्त्व नबुझेर त्यस्तो गरिरहेको कि त्यस्तो गर्नु चाहिँ एकदमै गलत हो त्यस्तो चाहिँ कसरी नगर्नु होला मेरो चाहिँ यही छ अघि okay, हामी हाम्रो भविष्यमा छौँ र यो समयमा हामीले हाम्रो भविष्य बनाउन सकेनौँ र उच्च उच्च शिक्षालाई चाहिँ हामीले अलिकति कमजोरी तरिकाबाट हेऱ्यौँ भने हाम्रो भविष्य उज्जवल नहुन पनि सक्छौँ त्यसैले भविष्य उज्जवलको समयमा फिल्म हेर्नुपर्छ तर तपाईँ कलेज भएको समयमा कलेजको ड्रेसमा गएर चाहिँ फिल्ममा हेर्नुहोस् शनिबार हुन्छ शुक्रबार हुन्छ होइन मर्निङमा कलेज हुन्छ होइन डेमा पनि तपाईँ गएर फिल्म हेर्न सक्नुहुनेछ होइन तर फिल्म हेर्नुको लागि पनि समय सुट्याउनुहोस् किनकि त्यहाँबाट पनि थोरै सन्देश पाइन्छु र अर्को कुरा के छ भने यहाँनिर कुरा के छ भने जुन हरे हरे कुना -कुना यो नियम उच्च शिक्षा माध्यमिक परिषदलेको छ देशका हरेक ठाउँ ठाउँ हरेक कुना कुनामा चाहिँ यो नियम चाहिँ लागू होस् होइन कानुन यसले पाओस् पक्कै पनि यो जुन आ, देस दे देस जुन ड्रेसमा फिल्म आज र अनुसबाट कल गरिदिनु साथीलाई अन्तिम मार्जिनल्स वर्गका मित्रहरु र आजलाई विशेष धन्यवाद दिदै अन्तिम म तपाईलाई योग्य जाग्छौ हामी सो दबाङ चबाट रफथ अ अली खानको आवाजमा फेरी मस्ते, मस्ते मस्ते म यसम गुराग्दै प्रस्तुत विभाग हामी देजना म प्रतीक्षा असन एकै साथ बिदा मागछु नमस्कार पहल ए, धड़का, धड़का पहले पहल तुझे देखा तो दिल मेरा धड़का है धड़का धड़का है पहले पहल तुझे देखा तो दिल मेरा धड़का है धड़का भड़का है जल जल उठाऊ मैं शोला जो प्यार का भड़का है भड़का भड़का है